सम्पर्क हिरो आधिकारिक विक्रेता मार्शल इम्पोरियम अगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उना सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनास र माइलेजको लागि रेजी, रेजी आर ने रवस ने रवस ने हुने संपुर, संपुर काम राजले गरिरहनु भएको छ प्रोग्राम तपाईँले सुन्दै हुनु चाहन्छु Okay, रेजियो, रेजियो एक सँगै लाइनको डब्लु डब्लु रेडियो दिउँसो चार बजेको छोग्राम लिएर हामीले उत्कृष्ट गीत सङ्गीत प्रस्तुत रिलिजको नजिक नजिक आउन लागेका अनि गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गराइराखेका छौँ प्रोग्राम बलिउड मा आधिकारिक मार्शल ले साथै आधुनिक प्रविधिबाट बाइकहरूको बाइकहरूका विभिन्न पाठ पूजा बाइक एक्सेज गर्ने सोच यदि बनाउनु भएको छ भने तपाईँले सम्झिनु पर्ने नाम र आज पनि जानकारी गराउन चाहन्छु गरेको छ दुईवटा राखेको फिल्म इसकेको छु र नम्बर नाइन पतवालीले पतवाली खुटी पे टाङ चुजा बन गरी मिलिया मुर्गे किसिमका मेला है दुनिया मेला है कट्रोल छ क्टर किसार छोर रङ्गरलियो का गिटार बजाला केरक्टर कि सारङ्गी छोर रङ्ग रलियो गिटार बजाला रूह कि फिक्स्ट डिपोजिट तोड के त धार चुका जम्ो चटगुडिया का चेला है के रनवे पे लैंड कर जा अिक रुल् नम्बर नाइन कुछ रेशमी है कुछ खुरदुरा अभी बह चला रुका में रेत सा, इसक तेरा सासक में हात मे इसक तेरा उस पार है इस पार मैं इस बार जाने है ले चला बारे सारे जहां से है जुदा इसक तरा भएको छ मुभी रहेको छोजिसनमा जानुपर्छ नम्बर एटिसन क्याप्सर गरेको छु र नम्बर सेभेन गरेको छु दोबारा म्बईेको छ काउन्टाउनमा एमला फग्लाचुन कन्टिन्यू नमुष्यलमा दुलहन अय बल्ली प्यार का दुश्मन हाय हाय बेल या दुश्मन हाय आय हाय हाय अय बल्ली प्यार का दुश्मन हाय हाय मेरशमन हाय हाय हाय हाय लडका और लडकी राजी फिर भी ना माने काजी, ये जिद ना छोडे ये दिल तोडे दे बन्ने नादे सलमा दुलहन तै बल्ली प्यार का दुश्मन हाय हाय मेरो यार काुमन हाय हाय हाय हाय तै बल्ली प्यार का दुश्मन हाय हाय मेरी यार काुश्मन हाय हाय हाय हाय हम मिडल में कैसे देखो मुर्गी फड़फड़ आती है तेरा तो हो गया हमसे क्यों चलता है हमको मालूम तेरी पीए कहां जाती है किसी को पता चला तो ओ डबलू पाओ, पाओ किसी को पता चला तो किसी को पता चला तो प्यार दुमन हाय हाय मेरो यार काुमन हाय हाय हाय हाय क्या बल्ली प्यार का दुश्मन हाय हाय मेरे यार काुश्मन हाय हाय हाय हाय को पाई ब्यूटीफुल बेबी तेरी अपने पार्लर आने दे जवानी देखो ट्राई कब से हम तोड़ ट्राई रेडियो रेडियो प्रस्तुति सोनी तथा पेचर स्कुटी चाहिएको छ भने साथै आधुनिक बाइकहरूको सर्भिसिङ र बाइकहरूका विभिन्न पाठ कुर्जा चाहिएको छ भने गर्ने राखेको थियो रिलीज को लागि तयार भएको फ्लेम ओसन एक्सप्रेस सेक्टर नम्बर 5 यसन क्याप्चर गरेको छ लोचिरबाट सबार लु रबलाबोनी नम्बर 6 मा चेन्नई एक्सप्रेस बाटो 1 2 3 र नम्बर 5 विशरमा लोचिरबाट सबार लु कंटीन्यू नम्बर 6 चांद को घुंगट नीचे छुपा के लाई ते रे लिए दुनिया से नजर चुरा के पीछे मुग गए मेरे खाई बता मैं मुझको दुआ किसकी लगी भाई, आके रहा जो यहां। फिकर, आजा इधर, पे लगा ले 2, 2, 3, 3, 4, 4, get get on on the dance floor दुवासी भाइ बढा फर आज इर लगाएर टेन्थ फ number 5 से रूठ गए गुलों की शोखिया जो भवरे आके लूट गए बदल रही है आज जिंदगी की चाल जरा इसी झोके आज मौसम रूठ गए गुलो की छोखिया जो घबरे आुट गए बदल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 हो हामी कहाँ ग्रह दशा राशि अनुसारका रत्नहरू सुनसादीका गरिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने ग्रह सहरानकारी गराउँदछौ सम्पर्क अनुप सुन्चादी रोड पर्सा चितोवन फोन शून्य छपन्न छ चा बयानब्बे मोबाइल अन्ठानब्बे चार अनुप लामी छाने घर छाएको एक वर्ष भएको छैन पानी चुहिएर म त हैरान भइसके भने के तनाव लिएर बस्नु भएको हरिदाई हाम्रै रत्नगरको बेल्सीमा रहेको शिवशक्ति कङ्क्रिट उद्योग छँदैछ नि ए हो र भन्या म त अहिले हिँडिहालेँ शिव शक्ति कङ्क्रिट उद्योगमा हामी कहाँ ब्लक रिंग कंपाउंड पोल पिलर डिजाइन डिजाइन का आकर्षक रेलिंग, साइज साइज का आकर्षक डिजाइन का मूर्ति लगायत विविध सीमेंट का सामग्री ग्यारेटी का साथ होम डिवरी को सुविधा होतेग्री टुटपुर भाग में कंपनी आपोर्ने जानकारी कराद विज्ञापन होने गुणस्तर ध्यान दी शिवशक्ति कंक्रीट लक शिवशक्ति कंक्रीट उद्योग रत्नगर तीन बेल्सी हाईवे मोबाइल अंठानब्बे चार सौ पचास किचन देखि बेडरूमसम स्वदेशी घर को लागी। फनी चर सामान सस्तो नाम सस्तो फर्नीचर पीमा सस्तोनीचर दंग भात मजूर हेरी हेरी आफनो घर आमा बुआ दीदी बहनी लो है। भाइ सम्झनु सही टाढी चोक हो सस्तो फर्निचलाई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 तिरा छोड़ी छोड़ी छोरी जानु है उता घरखोराको फेसनको पाँच सुगा जुत्ता मनकामना मनकामना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा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 भाजू के उनु बाबु, ही त हो नि झाड कमर दुख्ने शरी दुख्ने अनि डल्लो वा गिर्खा हुनु मलद्वार बाहिर निस्किनु वरिपरि चिर्नु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी माग्ने छाला सम्बन्धी दाँत एलर्जी रातो डाबरा हुने अनुहारको चाया पोतो शरीर चिलाउने सेतो धुबी मुसा कोठी फोर फल उपचार गरिन्छ साथै काठमाडौँ का डाक्टर त्यसैले समयमा नै नाम दर्ता गराई स्वास्थ्य सम्पर्क अश्विनी आयुर्वेद सेवा केन्द्र खै रहनु चार पर्सा नयाँ भवन चितवन मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो हो कार्यक्रम बलिउड काउन्टाउन फिर सा रेज्योर, रेज्योर एक र प्रोग्राम भित्र हामीले दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ रिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इपोरले मार्सल इम्पोडल तथा पेन्सर स्कुटी नगत किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेन्चर स्कुटी चाहिएको छ भने सत्य अतिरिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ र बाइकका विभिन्न पाठ पूर्जा सँगसँगै गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनु पर्ने नाम हो मार्सल इम्पोरियम जुन रहेको छ मगन चोक बजार फोन नम्बर टिप्न सक्नुहुन्छ फोन नम्बर रहेको छ शून्य र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी गरेको प्रोग्राम भित्र रहेर हामीले हिन्दी दसवटा गरेको छ फिल्मको नाम दुई स्टेप माथि चढेको छु र अब नम्बर फोर माथि थ्री पोजिसनको कुराकानी पोजिसन क्याप्चर गरेको छ सर्टकट रोमियो र सँग रेमिक्स बर्सन एक स्टेप तल झरेको छ सर्टकट रोमियो पनि वाइला वाला भन्ने नम्बर फोरमा दुई डे र नम्बरमा सर्टकट रोमियो कन्टिन्यू pa pa pa pa pa के okay, फे फे मिक्स फोर्स रियलिस सुनिरहनु भएको छ नम्बर 3 पोइजन क्याप्चर गरेपछि फिल्म रहेको छ स्वच्छ रोमिओ एक स्टेप तल झर्दैको सबला नम्बर 2 पोइजन तर्फ लागौं नम्बर 2 पोइजन क्याप्चर गरेपछि एक स्टेप तल झर्दै फिल्मको नाममा वाक वेक्या वाक रिलीज भई यसरीको फिल्म हो र एक स्टेप तल छोडेको छ क्याउनको नम्बर 2 पोइजनमा फिल्म वाक वेक्या वाक बाट टाइटल सङ नम्बर 2 र कदम हे तेरे हाहाका स नस, नस लो तर तु है आस्तु भाग मिल खा बस्तु भाग मिल खा भाग मिल खा भाग भाग भाग भाग भाग मिल खा कश्ति डुब जाने में ही है हस्ती ओ जंगल ओ जंगल आज से है तेरा जङ्गल मिल बाघ मिल् बाघ मिला बाग बाग बाग बाग बाग, बाग, बाग, बाग, बाग गीत सुनिरहनु भएको छ त्यो चाहन्छु नम्बर टेनमा रप्मे क्याटी सङ्ग गर्नुपर्छ नम्बर नाइनमा इसक फिल्मबाट राखेको थिएँ नेवटी सङ्ग गर्नुपर्छ Well, five को गरेको छ वाक वात यहाँ सुनिरहनु भएको छ तलो नाम र र तथा पेच स्कुटी नगद तथा किस्ता पाउन सक्नुहुन्छ पाठ पूजा बनाउनु भएको छ भने तपाईँ जना सुन्नुहुन्छ मार्शल इम्पेरियम मा जुन भएको छ मगनचोकपल्स बाजार फोन नम्बर भएको छ 09555199 र मोबाइल नम्बर भएको छ 995561999 नम्बर 1 पोजिसन मा पुलिस गिरी को गीत मैले छोड्दै छु र प्रोग्राम सुनिदेर स्वाधीन तपाई सम्पूर्ण सम्बोडलाई थैंक सो मच भन्न चाहन्छु कन्ट्रिब्युटर सपोर्ट गर्ने राष्ट्रपति आवर वेक गर्दै प्रोग्राम बलिउड काउन्टडाउन बाजु म सागर चुडिङ जो अवस्थ नमस्कार एन्ड नम्बर 1 झुम चल झुम बराबर बराबर झुम बराबर चल झुम बराबर झुम झुम हैष् कृष्ण कि लिला झुम बराबर झुम इस्क कृष्ण कि लिला चल झुम बराबर झुम झुम है कृष्ण कि लिला झुम बराबर झुम झुम हैष् कृष्ण कि लिला अब रात गीत बेफिक्री रहती है दुनिया दीवानों के पसीने करती है अपरा तफरी बेफिक्री रहती है दुनिया दीवानों के पसीने करती है तुम्हें दुखते रहती है माही। री बेफिकरी रहती है दुनिया दीवानों के फजीते करती है